त्यसपछि त खान पनि रुच्न छोडो निद्रा पनि पर्न छोडो त्यसैको याद आयो दया शब्दबाट कथा सुरु भएको थियो फर्लकै पल्टिएर यादको हुनको दया उल्ट्यो भने के हुन्छ बाबु उहाँ छोड्नै नसक्ने बिर्सिनै नसक्ने हुँदा हुँदा रुच्न छोडो निद्रा पर्न छोडो गल्दै गल्दै जानुभयो उहाँ आखिरमा शरीर त्याग्ने बेला आयो हायमृ शरीर त्याग त्यस्तै हुन्छ कुनै कुरामा ज्यादा आसक्त भइयो भने मर्ने बेलामा चाहिँ त्यही चाहिँ आइदिन्छ अनि त्यही अनुसारको गति हुन्छ त्यसको परिणाम ते ते तम -तम सदा भाव भाव जाने बेलामा जुन कुराको स्मरण गर्दै गर्दै जाइन्छ प्राण त्याग्ने बेलामा त्यही अनुसारको रूप लिएर अर्को जीवनमा आइन्छ पुरन्जन उपाख्यानमा पनि आउँछ हाई प्रिय हे पुरन्जनी भन्दै भन्दै पुरन्जन मर्या थिए जीवनमा आफै स्त्री भएर भइरह भए यस्तो विचित्र मनोवैज्ञानिक असर पर्छ त्यो जीवनभर जे कुराको चिन्तन गरिन्छ त्यसको जाने बेलामा पनि त्यसैले समयमै दीक्षा लिनु शिक्षा लिनु प्रेरणाममय जीवनयापन गर्नु नगर्ने कुराहरू सबै छोड दिनु मानिसहरू धेरै थोक छोड्न सक्छन् तर दीक्षामा आबद्ध नहुन्जेल छोड्न सक्दैन एक ठाउँमा धुमपान त्याग धुमपान वर्जन गर्ने सभा थियो हामीहरूको सनातन धर्म सेवा द्वारा आयोजित धेरै वर्ष अगाडिको कुरा त्यसमा हाम्रा एकजना प्रतिष्ठित गण्यमान्य महानुभाव ज्ञानेश्वरमा बस्नुहुने नाम किन भनिराख्नु महान व्यक्ति बहुत ठुलो प्रख्याति प्राप्त महान व्यक्ति हुनुहुन्थ्यो उहाँले हात उठाएर म हातदेखि धुमपान छोड्छु भनेर जानकारी गराउनु एउटा बटा लिएर आउनुभएको त्यो धुमपानको त्यो बिडीको सिगरेटको त्यो पनि फ्याँकिदिनु सबैले ठाने अब उहाँको गयो छोड्नु भयो मैले पनि त्यही ठाने एक दिन संयोगले बिहान बिहान उहाँलाई भेट्न जानै पऱ्यो जानुपर्ने काम आइपऱ्यो सिँढी चढेर उहाँको कोठामा स्वाटै पुगिन्थ्यो श्रेँडीसँगै जोडिएको छेउको कोठा थियो उहाँको उहाँले त कहाँ त्यो सभामा पो छोड्नु भएको थियो पछाडि त समाउनु भएको फेरि उहाँ त तान्नु भएको रहेछ जाडो याम थियो झट्टैमा पनि सिँढीमा तँ चढेको दचक त थाहा पाउनु नै भएको थियो होला झम्मैमै पुगेँ सामुमै खास्टो ओढेर बस्नु भएको थियो त्यो तानेको तँ कसक अब कहाँ फ्याँकौँ एता गरे पनि देखेँ नै यता गरे नि के गरी छोड्नु यसलाई अब मक्कालाई कहाँ फालौँ भनेर बडा चिन्तित हुनुभयो आखेर फाल्नु त थियो नै त्यही छोपेको अवस्थामा खास्टोले ओडेको खास्टो ओढेर छोपिएको अवस्थामा त्यहाँ भित्रभित्रै फाल्न खोज्नु भयो तर जति भित्रभित्रै गरे पनि त्यो उहाँको त्यो गन्ध त आइहाल्छ आखिर आइहालो उहाँले थाहा पाउनुभयो यसलाई आज थाहा भयो भनेर भित्रभित्रै शर्मिन्दा हुनुभएको थियो मैले चाहिँ फेरि हिजोआज यो समाजमा बडा विकृतिहरू फैलियो भने भनेर कुरा कोट्याइन समाजमा विकृतिहरू यति बढेँ हजुर हिजोआज मान्छेहरू कति कुरा गर्छौँ भन्छन् सक्दैनन् त्याग्नलाई भन्ने कुरा कोट्याउने बित्तिकै अब थाहा पाइसकेको छ यसले भन्ने त उहाँलाई लागेकै थियो लुकाउन सक्नु भएन हजुर मलाई पनि त्यस्तै गाह्रो परिरहेको छ त केमा पसेछु म एकचोटि सभामा उत्साह जागोर भन्न त भनिदिएँ तर मैले त्यसबेला छोडेँ फेरि समाउनु परियो मलाई त्यसले छोडेन हजुर भनेर भन्नुहुन्थ्यो उहाँले प्रभुको दीक्षा लिनुभयो मन्त्र ग्रहण गर्नुभयो आज उपरान्त यी कुरा हुँदैनन् भनेर जब दियो ज्ञान सद्भाव क्षियते पशुवासन दानक्षपण संयुक्त दीक्षा त्यहाँ कृतिदा जुन दिन दीक्षा लिन्छ नि त्यस दिन मन्त्र लिने दिन सबै यो कुरा हो दिएते ज्ञान सद्भाव ज्ञानको एउटा विचित्र गम्भीर धाराभित्र बग्दछ जसले अनर्थ हुन दिँदैन क्षियते पशु वासना जहाँ हरिया पात देखिरा हाल्ने बग्गाको बाख्राको प्रवृत्ति हुन्छ नि त्यो प्रवृत्ति पशु बासना हो कोही कुरा देखौ कि त्यहीँ फँसिहाल्ने त्यसबाट मुक्त हुन्छ आसक्ति हट्छक्ति चिज जब प्राप्त हुन्छ मान्छेले आठ गरेर अब म लासु दीक्षातिर पवित्र जीवन जिउँछु न कुव्यसन न कुलत न खानपानको अपवित्रता सब गयो अब म केवल प्रभुको लागि बाँच्छु भनेर जुन दिन निष्ठा साथ मान्छे कदम बढाउँछ त्यसपछि अनि सुट्छन् ती चिजहरू आखिरमा आएर जोसमा ज्यादा आसक्ति भएको हुन्छ मर्ने बेला तिनी आइदिन्छन् अनिखेर भेना आज खस्नु भो, मामा खस्नु भो, दाजु खस्नुभयो अनि खस्ने व्या सुरु भयो अब खस्नु भनेको नराम्रो तल्लो जोनीमा जानु महाराज भरत हाय मृग हाई मृग गएर मर्नु भएको थियो आखिरमा अर्को जीवनमा ठ्याक्कै मृग भएर यदनुशया भ्रमन तिरुभये कुशरीर कु प्रभु हजुरले त मानवलाई यस्तो सुन्दर स्वरूप दिनुभएको छ मनुष्य जीवन यति सुन्दर चाहे चाहेदेखि सधैँ हजुरकै स्मरणमा भावनामा बित्न सक्ने जिन्दगी पाएका छन् मानिसले आकार मनुष्य जीवन शरीर तर नवतरमन्त्य हो असदुपात्म हो नासवानै वस्तुका ना पछि लागेर हजुर अविनाशीलाई परिणाम के हुन्छ त भने तल्लो जुनीमा जानुपर्छ अनि भिनाजु भेनाजु दाजु ख मरेर त प्रभु कहाँ पो जानुपर्छ भक्ति हुने प्रभु धाम नित्य बस्न पुग्छ भक्ति हुने प्रभुधाम नित्य बस्न पुग्छ भक्त नभई यसै मर्ने पछि खस्न पुग्छ खस्नु छैन मानिसले प्रभु भेट्नु पर्छ चौरासीको चक्कर यो यहीँ भेट्नुपर्छ आफूलाई नबिर्सिंह स्वरूपको गरौन चिना को सुमार्ग छाड़ी भविष्य सच्चिदानंद भगवान को पतित पावन भगवान नाम को जय जय श्री राधे जीवन भाई तरह भगवान को अनुग्रह थे जातिम स्मरति पौर्वी किम भने झैँ पूर्वजन्मका यादहरू सब थिए उहाँलाई मृग जीवनमा पनि म यस्तो यस्तो यस्तो तरिकाले राजर्षी भरत भएर साधना गरेँ तर सानो त्रुटिले मर्ने बेलामा मृगको स्मरण गर्न पुगेँ र मृग भएको हुँ म यस जीवनमा त म त्यस्तो हुन दिन्न जहाँ जहाँ सत्सङ्ग हुन्छ जहाँ जहाँ हरिकर्तन हुन्छ हरिकथाहरू मुखरित हुन्छन् त्यहाँ त्यहाँ गएर म समय यापन गर्नेछु तर यस जीवनबाट प्रभु पद प्राप्त गर्ने त्यो सौ सौभाग्यमा एक क्षण अवश्य प्राप्त गर्छु भन्ने त्यो चेतना उहाँलाई थियो त्यस्ता सचेतन प्राणीहरू हुँदो रहेछन् मैले धेरै देखाएको छु कोही सर्पको रूपमा बाँदरको रूपमा मैले देखाएको छु एउटा कुकुरसम्म महात्मा कुकुर कहलाउँथ्यो अयोध्यामा छोटी छाउनीका महात्माजीले त्यसलाई आश्रय दिनुभएको थियो म दर्शन गर्न काशीदेखि गएको थिएँ महात्मा कुत्ताको दर्शन गर्न एकादशीका दिन अन्न नखाने फलाहार दियो भने खाने अन्न नखाने त्यस्तो कुकुर थियो ठुलो सेतो त्यसलाई महात्मा कुत्ता भन्थे परिक्रमा लगाउँथे महात्माजीहरूले कीर्तन गर्दै त्यस्ता भित्र चेतना भएका बाहिरबाट अर्कै जोनिमा भएका प्राणीहरू हुन्थे मैले आफ्नो पहिलो भागवत कथा पुष्कर तीर्थमा गरेको थिएँ म त्यस बेला वर्षको थिएँ पहिलो भागवत कथामा दुईतिर पुरुष वर्ग स्त्री वर्ग अलग अलग वर बस्नु भएको थियो बिचबाट बाटो थियो भगवान्सम्म यहाँ भागवतसम्म पुग्नको लागि त्यो बाटोबाट एउटा खिरिलो सर्प आयो जुन दिन कथा सुरु हुनु थियो आयो आयो आयो म यसै गरीमा यहाँ बसेका थिएँ कलश थियो निकटमा त्यो आएर त्यो कलशका मुनिको फुलको थोप्रोमा आएर पस्न लाग्यो मलाई त यतै पो आउँछ कि जस्तो लागेर डर पनि लाग। एकछिन त म पनि सकपा सबै श्रोताहरू लो सर्प आयो सर्प आयो गरिराखेका थिएँ मुख्य महात्माजी भीष्मदासजीले भन्नुभयो केही गर्दैन आएर बसिसकेका छ त्यो कोही दिव्य प्राणी होला त्यसैले यहाँ आयो यसरी एक्लै उहाँदेखि पक्कै केही रहस्य छ यसलाई बस्न दिउँ केही नगरौँ बसिसकेका छ भन्नुभयो उहाँले कसैले केही नगर्ने मन बनाए डराउन पनि छोडे सबै त्यसपछि त्यो बसो बसो मध्यान्नमा विश्राम हुन्थ्यो सबै जान्थे हु। अल्पाहार फलाहार के के गरेर आउँथ्यो फेरि दिउँसोको कथाको लागि दुई सत्रमा कथा हुन्थ्यो जो चाहिँ गएन अरू सबै गए अल्पआराधी गरेर आए तँ गएन कतै पनि त्यहीँ बसिरहे फेरि दिउँसोको दुई बजेदेखि साढे चार बजेसम्म कथा हुन्थ्यो त्यत्तिकै बस्या बसेको थियो त्यो आरती भयो आरती पछि सबै गए अनि फेरि त्यो पनि निक्लेर गयो हरेक दिन त्यसले नियम विचित्र प्रकारले समयमा आउँथ्यो त्यहीँ बस्थ्यो आरती सकेपछि सबै जान्थे अनि जान्थ्यो त्यो क्रम जारी राख्यो सात दिनसम्म त्यत्तिकै चल्यो त्यो आठौँ दिनका दिन हवनको विधि थियो बाँकी हो त्यो विधिका दिन चाहिँ त्यो आएन उसलाई कथै चाहेको रहेछ त्यही सुन्न आएको रहेछ त्यो त्यसपछि आएन सबै छक्क परिपरि त्यसको संस्मरण गरिराखेका हामी अलिक दिन त्यो आश्रममा बस्यौँ महात्माजीको आश्रममा उहाँलाई सोद्धाखेरि यो कहिल्यै यसरी आउँदैन थियो यही कथा अवधिवारी मात्रै हो आएको भनेर उहाँले सुनाउनु भयो त्यस्ता रहस्यमय प्राणीहरू हुन्छन् महाराज भरतजीको मृगजीवन पनि त्यस्तै भयो जहाँ जहाँ सत्सङ्ग हुन्थ्यो जहाँ जहाँ हरिक हुन्थ्यो उहाँ त्यहीँ त्यहीँ जानुहुन्थ्यो जहाँ जहाँ जय घोष का नाम को पति पावन नाम को। भगवान नाम भगवान नारायण आय हरे नमित्युदारम हास्य मृग समुदा जारायण जार। आय नम हरै नम इत्यादि उच्चारण गर्दै उहाँले मृग शरीर त्याग्नुभयो त्यसपछि अङ्गिरा गोत्रमा गएर कुमार भएर पैदा हुनुभयो दुइटी आमा थिए कान्छी चाहिँ आमापट्टिबाट आफू र अर्की एउटी बहिनी आफू पछि भएर दुईजना सन्तान पैदा भए नामकरण गर्ने बेला त्यहाँ पनि संयोगले भारतै रह्यो र जेठी आमापट्टिका दाजुहरू थिए नौजना अनि जड भरतजी त अब भरतजी त अब जड भरतजी भन्नुहुन्छ किनकि दाजुहरूले त्यो टाइटल लगाइदिन्छन् भरतजी अब बढ्दै जानुभयो विस्तारो विस्तारो ठुलो हुँदै जानुभयो सधैँ प्रसन्न रहने कहिल्यै अधिहारो मुख भन्ने उहाँको मुख मण्डलमा हुँदैन थियो विषाद देखिँदैन थियो निश्चिन्त आनन्द मस्त का चिन्ता मम जीवन यदि हरिर विश्वी यते भने जी बिल्कुल निश्चिन्त मनस्थितिले उहाँ रहनुहुन्थ्यो मुस्कुराई रहनुहुन्थ्यो बढ्दै बढ्दै बढ्दै जानुभयो आठ वर्षको हुनुभयो व्रत बन्द भयो भनाइन संस्कार गर्नुभयो यज्ञ प्रवित धारण गर्नुभयो गायत्री के जपिरहने उहाँ त गायत्रीको रूपै सदा उहाँको स्मृति पटलमा थियो गायत्रीको मर्म सविता देवताको आराध्य रूप तै पनि हेर यत्रा यत्र ज्ञानीले पनि गरेनन् भनेर फेरि लोकमा अर्को एउटा विपरीत धारणा बन्न जाला भनेर सधैँ तन्मय भएर गायत्री जप गर्नुहुन्थ्यो अनि त्यसो गर्दै गर्दै बढ्दै जानुभयो अब, अब युवावस्थामा पुगेपछि अरू ठुला दाजुहरूले भन्न थाले होइन यो मोटेलाई खालि मोटाउने मात्रै दिने कि यसलाई पनि काम लगाउने यो त खाली मुस्कुराइरहेछ खाइरहेछ मोटेघाटे भइरहेछ यसलाई यत्तिकै गर्न दिने कि काममा जोत्ने यसलाई भने हामी चाहिँ दस मङ्ग्री खाएर कमाउने यो चाहिँ बसी बसी मौरसँग खाएर मोटाउने यसलाई पनि त्यो काम दिनुपर्छ नि भनेर ठुला दाजुहरूले काम दिए उहाँलाई खेतमा काम गर्ने खेत जिम्मा आयो जहाँ पानी पुगेको छैन त्यहाँ पानी पटाउने आली बाँधी बाँधि जहाँ पानी धेरै गइरहेछ त्यताबाट रोक्ने आली बाँधी बाँधि यस्तै काम थियो र त्यस समयमा एउटा वृषलपति थियो शुद्रपति त्यसले प्रथामा ठुलो श्रद्धा राखेको थियो भद्रकाली माताको मन्दिरमा सेवा गर्थ्यो त्यो वृशालपति र त्यसले एउटा यस्तो प्राणी खोजेर ल्याऊ मेरा अनुचरहरू हो गएर जसलाई यस्तो छ्याक्का पार्ने बित्तिकै रक्तै रक्तले भरिदियो खुब रक्त भरिएको शिर शिर रक्तलाई छिटा आउने त्यस्तो एकदम मोटो पुष्ट प्राणी लिएर भनेर पठायो आफ्ना अनुचरहरूलाई त्यसका अनुचरहरू गए खोज्दै खोज्दै गएर एकै बाटो गरेर त्यो खेतको बाटो गरेर जाँदै थिए, परस्पर मुखामुख गरेर भन्नु त हाले होइन हौ हो। यसलाई पनि लैजाउँ कि क्या हो हेर यो त पाखुरा उस्तै मोटा गर्दन उस्तै मोटो मुख उस्तै चेजिलो हेर अहिले रगत झर्ला जस्तो छ यसको मुख यसलाई चाहिँ लगियो भने हाम्रो मालिक त साह्रै पनि खुसी भगवती पनि छ्यात छ्यातै हुन्थ्यो साक्षात हुन होइन छ्यात छ्यात जनभाषामा त त्यसो भन्छन् छ्या छ्यात हुन्थ्यो लैजाऊ मान्दर रहेछ भनेर भने गएर भन्न थाले भाइ एउटा बडो राम्रो अवसर छ भद्रकाली माताको मन्दिरमा जाने हाम्रा मालिकले राजाले हामीलाई पठाको। जाने हो भन्दा जडभर दिन मुस्कुराएर भन्नु हो जाने जाने रुपम देही जयम देही जसो भन्छु उसै चाहियो